नमस्कार अनि लोक साङ्गीतिक अभिवादन समस्तोमा कार्यक्रम लघु संकारको यो श्रृंखलाबाट अर्पण सबैका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगहरूसँगै हजुर सुधासी शु। आज पनि तपाईँसँग कुराकानी गर्नको लागि प्राविधिक मित्र रिजन सँगै आवाजबाट सङ्कुमार उपस्थित भएको छु आज शुक्रबार श्रृङ्खला हो विशेष त एकजना राष्ट्रिय कलाकारसँग कुराकानी गर्ने प्रस्तुत जमरको हामी गरिरहेका छौँ उहाँलाई फोन सम्पर्कमा ल्याउनेछौँ त्यसपछि प्रत्यक्ष टेलिफोन सम्पर्कबाट नेपाली लोकसङ्गीत क्षेत्रमा उहाँले बिताउनु भएका प नेपाली लोकसङ्गीत क्षेत्रलाई कसरी हेर्नु भएको छ उहाँका व्यक्तिगत कुराहरूसँग रहेर हामी आजको यो श्रृङ्खलामा भोलाको अवश्य पनि गर्नेछौँ प्राविधिक आवाजबाट सुन कुमार्छु कहिले तपाईँलाई मिठो मिठो लोक आवाजबाट तपाईँलाई मनोरञ्जन दिने गर्छौँ भने कहिले राष्ट्रिय तथा राष्ट्रिय तथा लोक तथा दोहोरी गायक होइन राष्ट्रिय लोक तथा दोहोरी गायकहरूसँग कुराकानी पनि गर्ने गर्छौँ र आजको श्रृङ्खलामा पनि एकजना राष्ट्रिय लोक तथा दोहोरी गायकसँग हामी कुराकानी गर्दैछौँ त्योभन्दा अगाडि एउटा सौथवा आवाज सुनाउँछु तपाईँ सम्पूर्णको लागि यो आवाजपछि राष्ट्रीय लोक तथा दोहरी गायक हम आज एकजना हमीसंग फोन संपर्क लियाने प्रयास कर चासो आली आली रंगा छ आली आली रंगा छ मैले आखा झिंकाए मनले पानी झिम्बाई भोलि त नभ अम्रो माया अवस्था के के हुन वर्ष हराउन तल सो कसैलाई भन परौँला आल्या छ आली आली रंगा छ आली आली रंगा छ मैले जिकै होइ दायावा मायावस्थाले के हुन पर्छ सधैं हल्ल्न पर्छ नि संसार हल्ल्न पर्छ हे होइ दायावा मायावस्थाले के हुन पर्छ हे जब फेर्छु पहिला माया गाई नै त छैन कस्तो लक्षण देखिन्छ अलि अली रङ्गी मैले आज उनले पनि जिम्माइनु पहिला अब माया बस्दा बस्छ गाई गाइला छैन कस्तो लक्षण देखिन्छ छैन हजुर अलिअलि रङ्ग छ अलिअलि रहेछ तपाईँ सफलको लागि सुरेन्द्रको उल्ठाइन अनि सोसोतिर हामी सानोको आवाजमा यसो आवाज प्रस्तुत गरे पौडेल र फोन लाइनमा थोरै समस्या भएको कारणले आ, फोन लाइनमा रहेर प्रत्यक्ष टेलिफोन सम्पर्कमा रहेर कुराकानी गर्न सकेनौँ र आज केही जमर्क गरिरहेका छौँ उहाँसँग नेपाली लोक सङ्गीत क्षेत्रको बारेमा थोरै कुराकानी गर्नको लागि हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहोस् अब भने म प्रोग्राममा उहाँलाई स्वागत गर्न चाहन्छु चुलेन्द्रजी यहाँलाई कार्यक्रममा स्वागत छ यहाँलाई पनि धेरै धेरै धन्यवाद र विशेष गरेर कार्यक्रम लोकझनता चुनेर बसिरहनुभएका सम्पूर्ण लोक पारकी श्रोताहरूमा म चुलेन्द्र पौडेलको तर्फबाट यहाँहरू सबैलाई साङ्गीतिक अभिवादन हजुर एकदमै त्यही त हो विशेष गरेर गीत सङ्गीतमा हामी अलिकति बिजी हुन्छौँ र अहिले अब विशेष गरेर नेपाली महिलाहरूको महान पर्व हरितालिका तिज पर्व नजिकै गरिरहेको परिवेशमा तिजका गीतहरू बजारमा आइरहेका छन् र यही चिज चिजको माहौलसँगै कहिलेकाहीँ कुनै कुनै ससना सा, कार्यक्रमहरूमा व्यस्त यही हो विशेष गरेर लोक सङ्गीतकै क्षेत्रमा अलिकति व्यस्त थियो कुराकानी सुरु गरौँ तपाईँको जन्मबाट कहिले कहाँ जन्मी अञ्चल अन्तर्गत नम्बर चारमा कास्की जिल्लामा जन्मनु भयो कास्कीबाटै लोकसङ्गी क्षेत्रलाई अगाडि बढाउनु भयो विशेष त कहिले प्रवेश गर्नुभयो हुन त अब विशेष गरेर म अत्यन्तै सानैदेखि नै लोकसङ्गीत भनेपछि अत्यन्तै भतुक्कै हुने गर्थेँ होइन रेडियोहरूमा कहीँ गीत बज्यो भने पनि रेडियोको नजिकै गएर गीत गुनगुनाउने नाच्ने रमाइलो गर्न खोज्ने होइन र त्यस्तो स्वभाव सानैबाट थियो र त्यही कारणले गर्दाखेरि होला मैले स्कुलमा पनि अन्य साथीहरूले विभिन्न अतिरिक्त क्रियाकलापहरूमा कसैले कविता भन्नुहुन्थ्यो कसैले के भन्थ्यो मलाई लोकगीत नै गाउन मन लाग्थ्यो लोकगीत नै गाउँथेँ स्कुलमा पनि त्यस्ता प्रतियोगिताहरूमा लोगीत गाएर प्रथम जो तय हुन्थेँ सानैदेखि यो सङ्गीतमा प्रवेश गरेको हुँ तर औपचारिक रूपमा मैले पहिलो एल्बम चाहिँ छप्पन्न सालमा रेकर्ड गरेँ त्योभन्दा अगाडि राष्ट्रिय स्तरका ठुल्ठुलाहरूमा पनि भाग लिएँ धेरै ठाउँ हामी पुग्यो तर औपचारिक रूपमा छप्पन्न सालबाट मैले स्टेज प्रोग्रामबाट लोक सङ्गीत क्षेत्रमा चाहिँ प्रवेश गर्नुभयो एल्बम निकाल्नु भयो हजुर त्यति माहौल कस्तो थियो लोक सङ्गीत क्षेत्रको त्यतिखेर विशेष गरेर के थियो भने हामीले तत्कालमा गीत जुन रेकर्ड गऱ्यौँ जुन गीतलाई हामीले बजारमा पुग्यौँ त्यतिखेर अडियोको प्रचलन बढी थियो अडियो क्यासेट हरेक गाउँ गाउँ घर घरमा पुग्थ्यो र त्यतिखेर बजारमा गीत निकालिसकेपछि गीत चलिदियो राम्रो भइदियो भने एउटा कलाकारलाई त्यो क्षेत्रबाट अत्यन्तै फाइदा पनि थियो लगानी गरे अनुसारको उत्पादन हुन्थ्यो प्रतिफल हामीले पाउन सक्थ्यौँ त्यतिखेर त्यस्ता कपीका कुराहरू थिएनन् डुप्लिकेसनका कुराहरू थिएनन् स्वच्छ समयमा जति बेला एल्बम निकाल्नु थियो लगानी गरेर हजुर वास्तवमा एउटा एल्बम निकाल्नुको लागि कति लगानी खर्च हुन्थ्यो अनि त्यतिखेर के थियो भने त्यति म्युजिक भिडियोको पनि त्यति प्रचलन आइसकेको थिएन होइन अडियो क्यासेट बजारमा ल्याइसकेपछि मान्छेले हरेकको घर घरमा क्यासेट प्लेयरहरू हुन्थे अडियो क्यासेट फुल साडी सायबिज पच्चिसमा थियो त्यतिखेर म्युजिक भिडियो यता कता कोही कोही गीतहरूको मात्र म्युजिक भिडियो भन्थ्यो त्यतिखेर खर्च भनेको त्यति थिएन मिडियामा पनि हामीले खर्च गर्नु थिएन रेकर्डिङको लागि मात्रै तिस पैँतिस हजार खर्च गरे सबै खर्च गरे अम्किन्थ्यो अहिले आएर हामीले गीत निकाल्यौँ भने म्युजिक भिडियो अत्यन्तै अनिवार्य छ र त्यसको साथसाथमा विज्ञापन पनि अनिवार्य छ अहिले नेपाल टेलिभिजनमा तपाईँ गीत बजाउनको निम्ति महिनाको साठी सत्तरी त्यसको निम्ति कलाकारहरू पछिल्लो समयमा आन्दोलित भइरहेको कुरा पनि तपाईँहरूलाई थाहा होला एउटा म्युजिक भिडियो बनाउँदाखेरि एक लाख रुपियाँ खर्च गर्नुपर्ने हुन्छ स्टुडियोमा रेकर्ड गर्नको निम्ति बिस पच्चिस हजार रुपियाँ खर्च गर्नुपर्ने हुन्छ त्यो उनीहरूले अहिले जुन हामीले लगानी गर्छौँ लगानी अनुसारको प्रतिफल हामीले प्राप्त गर्न सक्दैनौँ एउटा लोकसङ्गीतलाई जगेर्ना गर्नुपर्छ र लोकसङ्गीतलाई निरन्तरता दिनुपर्छ भन्ने मान्यताका साथ मात्रै पछिल्लो समयमा गीत पहिला पहिलाको समयमा मिडिया क्षेत्रमा त्यति गीत सङ्गीतलाई नपेल्दा पनि एउटा अडियोको तर्फबाट पनि अडियो बिक्री भएर पनि समग्रमा राम्रै कमाइ हुन्थ्यो तर अहिले मिडियामा पनि पेल्ने गरिन्छ होइन विशेष गरी भिडियोहरू बनाउने गरिन्छ जताततैबाट पनि एउटा प्रविधिको हिसाबले राम्रो भएको अवस्थामा पनि तर व्यवसायिक रूपमा सफल नपाउनुको कारण के होला के छ भने तपाईँले जुन कुरा गर्नुभयो पछिल्लो समयमा लोकसङ्गीतलाई सुन्ने अथवा समग्र रूपमा गीत सङ्गीतलाई सुन्ने श्रोताहरू बढी हुनुहुन्छ हरेकका मोबाइलमा गीत बजिरहेको छ हरेक रेडियो एफएमहरूको स्थापना भइरहेको छ रेडियो एफएमहरूबाट गीतहरू बजिरहेका छन् विभिन्न टिभी च्यानलहरू आइरहेका छन् टिभी च्यानलहरूबाट गीत प्रसारण भइरहेका छन् तर पनि के भइदियो भने पछिल्लो समयमा जुन श्रोताहरूले दर्शकहरूले गीत सुन्ने एउटा पहिलाको जुन एउटा सिस्टम थियो अहिले पछिल्लो समयमा आएर तपाईँको यदि मोबाइलमा एउटा कुनै गीतको म्युजिक भिडियो अथवा गीत छ भने तपाईँ मोबाइलबाट सयौँ हजारौँ जनाकोमा त्यो गीत ट्रान्सफर हुन्छ त्यो ट्रान्सफर भए कलाकारले कुनै पनि गीत के अरे पारिश्रमिक पाउँदैन कुनै पनि प्रतिफल पाउँदैन श्रोताहरू पढे श्रोताले गीत सुन्छ गीत चल्छ होइन त्यो स्वाभाविक तर उसले पाउनुपर्ने जुन रकम हुन्छ तपाईँको मोबाइलबाट यदि अर्को कुनै साथीकोमा गीत तपाईँले ट्रान्सफर गर्नुहुन्छ भने त्यो गीत ट्रान्सफर गर्ने क्रममा पनि पैसा काटियोस् तब मात्र पैसा काटियो भने मात्र त्यो एउटा कलाकारले जसले लगानी गर्छ त्यसले प्राप्त गर्छ अहिले त कविका कुरा हरेक कम्प्युटरमा हरेक तपाईँहरू साइबरहरूमा जान गीतहरू कवि भइरहेको छ सिआरबिटी र पिआरबिटीको कुरा गर्नुहोस् कम्पनीले चोर्ने कम्पनीहरूले चोरेर गीत हालिरहेका छन् अथवा त्यसमा पनि अत्यन्तै दूरसञ्चारसँग तालमेल भएर काम भइरहेको छ भन्ने कुराहरू सुनिन्छ कतिपय साथीहरू सिआरबिटी र पिआरबिटीकै कारण हनुमान ढोकासम्म पुग्नु पऱ्यो यस्ता कुराहरू समग्र रूपमा गीत सङ्गीतमा धेरै विकृतिहरू आयो होइन सिस्टम छ यसलाई व्यवस्थित गर्नको लागि तपाईँ एउटा पुरानो कलाकारको हिसाबले के भन्नुहुन्छ के अब हामीले यसलाई पटक पटक आवाज एउटा उठाइरहेको हो राष्ट्रिय लोक तथा दोर्गीत प्रतिष्ठान जुन हामी कलाकारहरूको एउटा साझा संस्था छ त्यसमा पनि यी कुराहरूमा छलफल भइरहेका छन् सर्वप्रथम हामी के भन्नु भने पहिला हामी कलाकारहरू पनि सुध्रिनुपर्छ जस्तो कि र पिआरबिटीको कुरा हरेक कलाकारहरूले कम्पनीको खोलिरहेका छन् सिआरबिटी र पिआरबिटी चोरी चोरी हाल्नुहुन्छ कतिपय चर्चित कलाकारहरू हनुमान गएर थुनिनु यो तपाईँहरूले पनि जानकारीमा प्राप्त भएको छ यस्ता पहिलो हामी सुध्रिनु र अर्को कुरा जुन यो जुन, जुन, जुन कम्प्युटर सिस्टम छ जुन नयाँ टेक्नोलोजी सिस्टम छ जुन गीतहरू ट्रान्सफर गर्दाखेरि गीतहरू भरिदिँदाखेरिका कुराहरूमा एउटा हार्डवेयर सिस्टम त्यस्तै खालको विकास हुनु पऱ्यो कि जस्तो पछिल्लो समयमा गीत डाउनलोड सेन्टर भनेर चर्चामा आइरहेको थियो त्यो त्यति सफल भएन त्यस्ता डाउनलोड सेन्टरबाट निश्चित डाउनलोड सेन्टरबाट गीतहरू हरेकका मोबाइलहरू अथवा कम्प्युटरहरूमा ट्रान्सफर हुने र त्यो ट्रान्सफर भए बापत कलाकारले पाउने एउटा सिस्टम विकास गर्न सकियो भने हामी सफल हुन्छौँ यदि त्यो सिस्टम विकास भएन भने यो कपिराइटको कुराहरूलाई हामीले रोक्न रोक्न सकिँदैन डुप्लिकेसनका कुराहरूलाई रोक्न सकिँदैन हरेकका मोबाइल मोबाइलमा म्युजिक भिडियोहरू छन् गीतहरू छन् हरेकका मोबाइलमा पुग्छ त्यसलाई हामीले कन्ट्रोल गर्न सकिँदैन एउटा हार्डवेयरको विकास गर्न सकियो भनेर एउटा निश्चित डाउनलोड सेन्टर हामीले एउटा गीत भर्नु पऱ्यो भने त्यहाँ गएर मात्र गीत गर्न पाइन्छ भन्ने एउटा त्यही छ अघि मैले अलिकति कुरो उठाएको थिएँ सङ्गीत उद्योग संघले डाउनलोड सेन्टर भनेर हरेक ठाउँमा गठन गर्यो होइन स्थापना गर्यो त्यो स्थापना गरेर पनि त्यसबाट सङ्गीत उद्योग सङ्घ पनि सफल हुन सकेन र एउटा कुरो नेपाल सरकारले हालसम्म पनि गीत सङ्गीतमा र विशेष गरेर लोकडोरी गाउने कलाकारहरूलाई नेपाल सरकारले अहिलेसम्म हेरिरहेको अवस्था छैन उदाहरण छैन जस्तो कि तपाईँले स्पष्टसँग हेर्न सक्नुहुन्छ चलचित्र विकास बोर्ड भनेर सरकारले गठन गरेको छ अस्ति गरेर विभिन्न ना सङ्गीत नाट्य एकाडेमी भनेर गठन गरेको छ तर पनि विशुद्ध रूपमा लोकडोरीलाई समेटेर सरकारले अहिलेसम्म पनि नीति तय गरिरहेको छैन हामी राष्ट्रिय लोक तथा दोहोर गीत प्रतिष्ठानका आबद्ध कलाकारहरू केन्द्रीय नेतृत्वसहित हामी सरकारसँग पनि पुगेका थियौँ र सरकारले कतिपय सरकारले सकारात्मक धारणा पनि दिनुभएको थियो तर नेपालमा हरेक पटक सरकार चेन्ज भइराख्ने परिवर्तन भइराख्ने हुनाले त्यो कुरामा पनि सोच्ने रहेन सकिरहेको छैन तसर्थ नेपाल सरकारले पनि तपाईँहरू देखिरहनु भएको छ विदेशमा हाम्रै छिमेकी राष्ट्र इन्डियामा एउटा गीत चल्यो भने एउटा कलाकारलाई जिन्दगी भरसम्म सज सहज ढङ्गबाट बाँच्ने आधार भन्छ तर हाम्रो देशमा गीतहरू सयौँ चलेका छन् कलाकारका तर उसको खोल्तीमा अझै पनि चन्द पैसा नभइरहेको अवस्था हो किनकि नेपाल सरकारले यी कलाकारहरू पनि एउटा एउटा अभिन्न अङ्ग हो र अर्को छ भने सु पछिल्लो समयमा लोकसङ्गीत क्षेत्रमा नबुझिकन चाहिँ कतिपय नवोदित कलाकारहरू प्रवेश भइरहेका छन् जसले नेपाली लोक सङ्गीत क्षेत्रलाई अलिकति विकृतिको रूपमा अगाडि बढाइरहेका छन् कोरमा अहिले कलाकार भन्ने होडबाजी चलिरहेको छ मान्छेसँग एक डेढ लाख रुपियाँ खर्च गरिदियो भने ऊ रातारात कलाकार हुन्छ राजु परिवारले गीत गाइरहेको हुन्छ रामजी खानले गीत गाइरहेको हुन्छ उसले मुन्टो हल्लाएर कलाकार भनेको हुन्छ स्क्रिनमा तपाईँले देख्नुहुन्छ म्युजिक भिडियोहरू भन्दाखेरि त्यस्ता खालका गीतहरू आछन् मान्छेले गीत सङ्गीत बुझ्दै नबुझिकन होडबाजीको रूपमा प्रवेश गर्नुभएको छ अहिले फेरि यस्तो अटियो ट्युन जुन अहिले रेकर्डमा प्रयोग भइरहेको त्यो अटियो ट्युनले गर्दा पनि साथीहरूले साधना नगरीकन अलिकति स्वर मिठास नभइकन पनि कतिपय साथीहरू बाहिर चर्चामा आइरहनु भएको छ यो हरेक टेक्नोलोजीले गर्दा पनि यस क्षेत्रमा विकृति विसङ्गति आएको छ र साथीहरू जुन हाम्रै लोकसङ्गीतमा लागेका साथीहरूले पनि लगानीको भरमा एक दुई लाख त्यो क्षेत्रमा लगानी गरेको आधारमा उहाँहरू रातारात सचित कलाकार बस्नु भएको छ जुन क्षेत्रमा रात दिन औरात्र खटिएका साथीहरू पछाडि परिरहनु भएको छ यस्तो खालको विकृतिहरूलाई हामी आफैबाट समाधान गर्नुपर्ने अवस्था पनि हामीले दे देखिरहेका छौँ अब आउने नवद कलाकारलाई के भन्नुहुन्छ सोलेन्द्र पौडेल पक्कै पनि के छ भने नयाँ साथीहरू यो क्षेत्रमा आउनुपर्छ नयाँ साथीहरूको जन्म भएन भने हामीले लोकसङ्गीत हामीलाई जसरी अघिल्लो पुस्ताले हामीलाई हस्तान्तरण गरेर राख्नुभयो हामीले पनि नयाँ पुस्तालाई लोकसङ्गीत यो हो है वास्तवमा लोकगीत भनेका यी हुन् हाम्रो संस्कृति भनेको यो हो भनेर हामीले नयाँ पुस्तालाई किनाएर छोड्न पाउने एउटा सुनिश्चित वातावरण भन्नुपर्छ त्यसका निम्ति पनि हामीले नयाँ कलाकारहरूलाई खोजी गर्नुपर्छ नयाँ कला कलाकारहरूलाई स्थापना गराउनको निम्ति हामीले हामी अग्रज कलाकारहरूले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ त्यसका निम्ति तपाईँहरू आउनु सुझाव सल्लाह कसरी दिनुपर्ने हो कहाँ कसरी हामीले सहयोग गर्न सकिन्छ कस्ता खालका सहयोगले तपाईँहरू अगाडि ल्याउन सकिन्छ तपाईँहरू स्पष्ट गीत सङ्गीतमा कुनै पनि क्षेत्रमा प्रवेश गर्न चाहनुहुन्छ भने तपाईँले त्यो क्षेत्रबाट केही न केही ज्ञान लिएर मात्र प्रवेश गर्नुहोस् कसैको हवल्लामा एउटा रहरको होडबाजीमा अथवा रहरै रहरमा आएर दुई चार लाख रुपियाँ खर्च गर्ने मात्रै सोच बनाएर नआउनुहोस् बा यही क्षेत्रमा म जुनीभर आफ्नो जिन्दगीभर लोकसङ्गीतलाई केही दिन्छु भनेर प्रवेश गर्नुहोस् हामी तपाईँको निम्ति हामी एउटा अग्रज कलाकारको हैसियतबाट यहाँलाई जे जस्तो सहयोग गर्नु पनि हामी तयार छौँ लोकसङ्गीत क्षेत्रलाई राम्रोसँग बुझ्नु पऱ्यो र लोकसङ्गीत लोकसङ्गीत क्षेत्रमा भित्र बुझेर चाहिँ लोकसङ्गीत क्षेत्रमा प्रवेश गर्नु पर्यो तपाईँको विचारमा अब अर्को कुरा के छ भने तपाईँ लामो समयबाट लोकसङ्गीत क्षेत्रमा हुनुहुन्छ एउटा पुरानो कलाकारको रूपमा हामी तपाईँलाई लिने गर्छौँ लामो समयबाट लोक सङ्गीत क्षेत्रमा हुनुहुन्छ अब समग्रमा भनिदिनुहोस् लोकसङ्गीत क्षेत्रलाई कसरी बुझ्नुभयो तपाईँले लोकसङ्गीत भनेको हामी नेपालीहरूको एउटा पहिचान हो हामी नेपाली भनेर विश्वभर चिनिने माध्यम भनेकै लोकसङ्गीत हो जब हामी गुनियो र चोली लाग्छ यो त नेपाली रहेछ विदेशमा तपाईँ विदेशमा नेपाल एयरपोर्ट के अरे अन्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानुहोस् सधैँ नेपालमा सुल टाई लगाउने हाम्रा कतिपय साथीहरू जब एयरपोर्टभित्र एयरपोर्टमा जानुहुन्छ उहाँहरूले कहिले दौरा सुरुवात लिएर जानुहुन्छ उहाँहरूले गुनियो चोली लिएर जानुहुन्छ त्यो के हो भने हाम्रो संस्कृति भनेको के हो भने हामी नेपाली विश्वमा चिनिने भनेको हाम्रो दरबार सुरुवार र टोपियो हाम्रो गुन्यो चोली र हाम्रो घागर हो तसर्थ हाम्रो जुन लोक संस्कृतिले समेटेका पोसाकहरू छन् हाम्रो लोक संस्कृति हामीले रोरी गाउँछौँ हामीले रोइला गाउँछौँ हामीले चुर्का गाउँछौँ हामीले ख्याली गाउँछौँ आहा यो त नेपाली गीत हो यो त नेपाली हाम्रो कल्चर हो हाम्रो संस्कृति हो भनेर हामीले व्याख्या गर्छौँ विदेशमा तसर्थ विश्व सामु चिनिने माध्यम भनेकै लोक सङ्गीत हो र लोक संस्कृति हो भनेर मैले बुझ्ने गर्छु अब अर्को कुरा के छ भने जस्तै अब नेपालको यो अहिले पछिल्लो समयमा केही विकृति आइ आइरहेका छन् शब्द सङ्कलक भित्रमा चाहिँ होइन जसले सिर्जना गर्नुहुन्छ सिर्जनामा चाहिँ अलिकति केही विकृति आएको हो कि भन्ने गरिन्छ नेपालको लोक संस्कृति यसले गर्दाखेरि नजोगिने कि भन्ने पनि कता कता आउँछ त्यो भान पनि हुन्छ होइन को यो जुन हाम्रो संस्कार संस्कृति छ यसलाई जोगाइराख्नको लागि के गर्नु त्यसो भने पछिल्लो समयमा सबभन्दा बढी विकृति के आइरहेको छ भने हामीले गीतहरू हाम्रो अहिले पछिल्लो समयमा त्यस्तै खालका गीतहरू पनि बढी चर्चामा आइरहेको छ जुन अहिले पछिल्लो समयमा बजारमा चलेका गीतहरू वास्तवमा लोकगीत हुन् भनेर मैले तिनलाई सपोर्ट गर्न सक्दिनँ समर्थन गर्न सक्दिनँ किनकि न ती गीतहरू लोकगीत हुन् न न ती गीतहरू आधुनिक गीत हुन् वि जस्तो कि तेस्रो जस्ता गीतहरू बजारमा आइरहेका छन् तिनीहरूलाई न त लोकगीत भन्न मिल्छ न त आधुनिक गीत भन्न मिल्छ हाम्रा त्यस्ता खालका गीतहरू साथीहरूले गाइरहनु भएको छ वास्तवमा गीतहरू भनेको त हाम्रो लोकगीत भनेको लोकले सजिलैसँग गाउन सक्ने गीत नै लोकगीत हुन् जसरी हामीले हिजो मेलापातमा गाउँथ्यौँ जसरी हिजो हामीले रोजीगारमा गाउँथ्यौँ जसरी हिजो गाउँमा हाम्रो आमा दिदी गाउने गर्नुहुन्थ्यो तर अहिले आएर आए गीतहरू सबै आधुनिक ताराले गीतहरू ल्याइएको छ एउटा यो सङ्गीतमा पनि एउटा विकृति आइरहेको छ लय सिर्जनामा पनि विकृति आइरहेको छ भने अर्को शब्द सिर्जनामा पनि कतिपय साथीहरूले हाम्रो आमा दिदीबहिनीहरूको माझमा बसेर सुन्न नसक्ने खालका गीतहरू कतिपय अवस्थामा त्यस्ता खालका शब्दहरू राखिदिनु भएको छ भोलिचालीका भाषाभन्दा पनि अन्य शब्दहरू प्रयोग गरिदिनु भएको छ त्यस्तो हिसाबले पनि सबै संयोजनमा पनि अलिकति विकृति र विसङ्गति आइरहेको छ नयाँ कलाकारहरू प्रवेश गर्ने पनि कतिपय साथीहरू लगानीको भरमा कलाकार बनिदिनु भएको छ एक दुई लाख खर्च गरेको भरमा उहाँले मन्टो हल्लाएको भरमा कलाकार बनिदिनु भएको छ त्यो उनीहरूले हरेक विकृति र विसङ्गति आइरहेको अवस्थामा यिनलाई चिर्नको निम्ति सब प्रथम तपाईँ मिडियाबाट रहनुभएका साथीहरूले हजुर त्यसलाई बढी आवाज उठाइदिनुपर्छ र सो कलाकारहरू पनि सुध्रिनुपर्ने अवस्था हामीले देखिरहेका अब थोरै प्रसङ्ग तेज गीत तर्फ जाउँ अहिले विशेष त तिज गीतमा धेरै तिज गीतहरू बजारमा आएका छन् महिलाहरूको महान् चाड नजिकिँदैछ त्यसले पनि तिज गीतहरू धेरै नै आइरहेका छन् यस सन्दर्भमा तपाईँले पनि तिज गीत निकालिरहनु भएको छ र मैले जति पनि तिज गीत सुनिरहेको छु केही तिज गीतहरू त हाम्रो पुरानै लयहरूलाई पक्रिरहेका तिज गीतहरू पनि छन् कतिपय तिज गीतहरू चाहिँ विशेष गरी यो जुन हामीले लोकगीतको एउटा लयमा गाउने गर्छौँ त्यो लयमा चाहिँ तिज गीतहरू पनि आइरहेका छन् र कतिपय तिज गीतहरूमा फेरि यो सर्जकहरूले अलि सुन्न नमिल्ने खालका शब्दहरू सिर्जना गर्नुभएको छ अब के भन्नुहुन्छ कि यो तिज गीत जुन हाम्रो एउटा लोक संस्कार संस्कृतिभित्र महिलाहरूको महान् चाडमा गरी चाड पर्वका गीतहरूमा अलिकति विकृति नआएको होइन आएको छ जस्तो कि हामी तिहारका गीतहरू गाउँछौँ भाइटीका सम्बन्ध गीत गाउँछौँ दिदी बहिनीको सम्बन्धलाई गीत आउँछौँ तिजमा हामीले विशेष गरी हाम्रो परम्परा के के हो भने तिज पर्वमा वर्षौंदेखि भेट नभएका चेलीहरू भेट भएर आफ्ना मनका वेदनाहरू खोल्ने अथवा साथीसँग भेट हुँदाखेरि रमाइला कुराहरू गर्ने नाच्ने गाउँबाट नाचौँ रमाइलो भनेर गीत गाउने चलन थियो अथवा आमासँग आफ्ना वर्षभरि भेट्न नपाएका आमा एउटा छोरीले आमासँग पोखेका गुनासाहरू हुने गर्थे अथवा पारिवारिक सम्बन्धमा पारिवारिक समस्याहरूलाई जेलिएर त्यस्ता गीतहरू हामीले प्रस्तुत गरेका हुन्थ्यौँ अहिले के भइदियो भने पछिल्लो समय एक त रटौली पारेका गीतहरू साथीहरूले बढी निकालिदिनु भएको छ रटौलीलाई रटौली स्टाइलका गीतहरू बढी आइरहेका छन् त्यसले पनि एउटा विकृति आइरहेको छ र अर्को कुरा शब्द र रहेमा पनि हामी कता कता वास्तविक चिज थी गीतभन्दा हामी फरक गएका हौँ कि तिज गीतमा त त्यस्ता गीतहरू हुनुपर्छ नाच्ने गाउने रमाइला गीतहरू यहाँ त के भइदियो भने माया र प्रेम लगाउने अथवा फलानु था ठाउँमा गएर भेट्ने फलानो था ठाउँमा यसो गर्ने अथवा फलानु ठाउँमा गएर तिमीहरूमा यस्ता यस्ता कुरा गर्ने माया र प्रेमका बढी जुन तिज गीतको महत्त्व हो त्योभन्दा गीत प्रस्तुत गरिदिनु भएको छ त्यही कारणले होला परारभन्दा कोहरको चिजमा कम क्वालिटीका गीतहरू आए कोरभन्दा अहिले कम क्वालिटीका गीतहरू आइरहेका छन् हामीले यसलाई सचेत भएर हामी कलाकारहरूले मेरा पनि कमजोरी होलान् आफ्नै साथीहरूका पनि कमजोरी होलान् त्योलाई हामीले वास्तवमा ती गीत भनेको के हो र तिज कस्ता खालका गीतहरू गाउनुपर्छ भन्ने कुरामा हामी सचेत भएर गाउनुपर्ने अवस्था भने के छ भने सङ्ख्यात्मक रूपमा बढी मात्रामा गीत आइदिने तरा, तरा, तो तो जुन हाम्रो तिज गीतमा वास्तविकता हुनु हजुर पार जुन तिज गीत तिज गीत भनिसकेपछि एउटा जुन हाम्रो सामाजिक यथार्थको सेरो फेरि बुन्नुपर्ने हो शब्द सृजनामा त्यो नबुनिएको पाइएको छ हामीले सुलेन्द्रजी अब अन्य कुराकानी पनि गरौँ नेपाली लोक सङ्गीत क्षेत्रमा होइन तपाईँले बिताउनु भएका पलहरू सङ्घर्ष गर्न कतिको सङ्घर्ष गर्नुभयो के छ भने अब हुन त हामी अत्यन्तै मैले सुरुको अवस्थामा त अत्यन्तै मलाई गाह्रो भएको हो गीत रेकर्डदेखि लिएर बजार व्यवस्थापनदेखि लिएर बजारमा गीतहरूको मार्केटिङ गर्ने सम्बन्धमा लिएर नयाँ कलाकारलाई अप्ठ्याराहरू हिजोको मेरो सुरुको अवस्थामा अत्यन्तै अप्ठ्याराहरू रहे अझै पनि हामी यस क्षेत्रमा सङ्घर्ष गरिरहेका छौँ म त भन्छु लोकसङ्गीतको एउटा विद्यार्थी हो मैले क्षेत्रमा केही पनि सिकिरहेको छैन मैले धेरै कुराहरू सिक्नुपर्ने छ र लोकसङ्गीतलाई मैले धेरै कुराहरू दिन बाँकी छ त्यो हिसाबले गर्दाखेरि हामी सधैँ सङ्घर्षरत हुनुपर्छ र जिन्दगीमा भनेको एउटा अभ्यास हो हामीले सिक्छौँ भन्दा भन्दै जिन्दगी अन्त हुन्छ अरे तसर्थ हामीले लोकसङ्गीतमा सिक्नुपर्ने कुराहरू धेरै छन् ती कुराहरू जहाँसम्म लाग्छ सिक्न सकिएला या नसकिएला तर पनि हामी यही क्षेत्रमा सङ्घर्ष गरेर ती कुराहरूलाई कसरी लिन सकिन्छ वास्तविक लोकगीत भनेका के हुन् लोक संस्कृति भनेको के हो र हाम्रो पहिचान भनेको के हो भन्ने कुरामा हामी अत्यन्तै सङ्घर्षरत भएर अगाडि बढिरहेको छ परिवारबाट कतिको सपोर्टमा आउनु भएको छ होइन परिवारबाट त एकदमै मलाई सर सहयोग छ मेरो आमा बुवा त्यसपछि विवाह गरिसकेपछि श्रीमती यदि श्रीमतीको सहयोग नगरिदिएको भए हामी जब लोकगीत गाने मान्छे डोहोरी गीत गाने मान्छे बाहिर बाहिर कार्यक्रममा गइन्छ एक हप्ता दस दिनसम्म घर नआउने अवस्था हुनसक्छ त्यस्तो अवस्थामा श्रीमतीले सायद नै घरमा नआउने अथवा श्रीमतीको आस्था छैन केही त्यस्ता कुराहरू गरिदिएको भए मिसअन्डरस्ट्यान्ड भइदिएको भए यो क्षेत्रमा निरन्तर रूपले अगाडि बढ्न मलाई पनि अप्ठ्यारो हुन्थ्यो होला सबै क्षेत्रबाट मलाई अत्यन्तै सहयोग मिलेको छ पारिवारिक वातावरण अत्यन्तै सङ्गीतमय छ लोक सङ्गीतमय छ त्यो हिसाबले पनि म अगाडि बढ्न सफल भए यति एउटा गीत सुनाइदिनुहोस् न हामीलाई हजुर हुन्छ मेरो भर्खरै मात्र बजारमा आएको छ बिचकै गीत म यहाँहरूको माझमा छोटो अलिकति रुगा लागिरहेको छ यो त्यो मौसमको खराबले गर्दा छोटो रूपमा म प्रस्तुत गर्न चाहन्छु यहाँहरूको लागि पौडेल भनेर यहाँसम्म चिनिनु भएको छ नेपालका देखिबाट लिएर विदेशमा पनि आज सोलेन्द्र पौडेललाई सबैले राष्ट्रिय लोक तथा जोरी गायक भनेर चिन्दै गर्नुहुन्छ यो यहाँसम्म तपाईँलाई ला चिनाउनुको लागि यो नाम यहाँसम्म ल्याउनको लागि प्रेरणाको स्रोत कोही हुनुहुन्छ आ, भाई भाई आ, जा। जा। आ, के छ भने सर्वप्रथम त मलाई यदि आफ्नो परिवारबाट सुरुकै अवस्थाबाट सहयोग नभएको भए यो अवसरसम्म म आइपुग्ने थिइनँ त्यसको लागि सबभन्दा मेरो ठुलो प्रेरणाको सोध मेरो आमा बुवा हुनुहुन्छ होइन यस्तै गरी मेरो श्रीमती हुनुहुन्छ आ, मेरो परिवार हुनुहुन्छ र त्यसपछि यस क्षेत्रमा आइसकेपछि मलाई अत्यन्तै थी। यस क्षेत्रमा अगाडि बढाउनको निम्ति मलाई सहयोग गर्नुभएको छ हाम्रै लोक दोहोर गीतको वरिष्ठ व्यक्तित्व अग्रज राष्ट्रिय लोक तथा दोरगीत प्रतिष्ठा नेपालका संरक्षक पनि हुनुहुन्छ आदरणीय राजु प्रजापति प्राजुली त्यसै गरी दुर्गा रायमाजी उहाँहरूको प्रेरणा मलाई अत्यन्तै रहेर यो क्षेत्रमा अगाडि बढिरहनको निम्ति मलाई उहाँहरूले ठुलो सहयोग गर्नुभएको छ र यस्तै मेरो म आबद्ध भएको संस्था राष्ट्रिय लोक तथा दोहोरगीत प्रतिष्ठा नेपाल जसले मलाई यो संस्थामा आबद्ध भएर जस्तै नेपाली जति पनि कलाकारहरू राजधानीमा रहेर चाहिँ सङ्घर्ष गरिरहनु भएको छ तपाईँ राजधानी बाहिर उपत्यका बाहिर हुनुहुन्छ पोखराबाट नेपाली लोकसङ्गीत क्षेत्रमा सङ्घर्ष गरिरहनु भएको छ अब बाहिरबाट सङ्घर्ष गर्नु र राजधानीबाट सङ्घर्ष गर्नुमा तपाईँले के फरक पाउनुहुन्छ त्यसो भने अप्ठ्यारा त परिस्थितिहरू धेरै नै रहन्छन् अब हामी मैले पनि त्यो सोच बनाएको काठमाडौँ जाउँ कि भनेर तर हामीले के सोच्यो भने हामी पोखराबाटै सङ्घर्ष गर्नुपर्छ र पोखराबाटै हामी स्थापित भएर अगाडि बढ्नुपर्छ भन्ने हेतुका साथ म पोखरामै रहेर आखिरमा यही क्षेत्रबाट सङ्घर्ष गरेर हामी सफल पनि भएका छौँ अप्ठ्याराहरू त पक्कै पनि रहन्छन् हामीले कुनै चिज माथिबाट फाल्नु पऱ्यो भने तल माथिबाट तल फाल्नु पऱ्यो भने सजिलै फाल्नु सकिन्छ तलबाट माथि फाल्नु पऱ्यो भने अत्यन्तै गाह्रो हुन्छ त्यसको निम्ति हामी पोखरा बसेर सङ्घर्ष गर्दा गाह्रो अप्ठ्यारा एउटा प्रश्न गर्न चाहे मैले तपाईँलाई मेरो मनमा उजिरहेको प्रश्न विशेष त पछिल्लो समयमा लोक सङ्गीत क्षेत्रमा थोरै विकृति छ पाइरेसी छ जसले गर्दाखेरि कलाकारले एल्बम निकालिसकेपछि बाँच्नलाई एकदमै गाह्रो पनि छ कार बांने उपाय कह खोजने पहिला हामीले यो पाइरेसीको कुरालाई व्यवस्थित गर्न सक्यौँ भने यसबाट हामीले केही न केही अब जस्तो कि सिआरबी टी र पिआरबी टीकै कुराहरू पनि हामीले कलाकारहरूले स्पष्टसँग अहिले सम्बन्धित कलाकारले अझै पनि राम्रोसँग निष्पक्ष ढङ्गबाट पाइरहेको अवस्था छैन हामीले बाह्र रुपियाँ त्रिचालिस पैसा एउटा गीत डाउनलोड गर्दाखेरि खर्च हुन्छ भने जम्मा कलाकारले पाउने एक रुपियाँ हो जसले लगानी गर्छ जसले गाउँछ उसले जम्मा एक रुपियाँ पाउँछ त्यो पनि त्यति न्यायचित हामीले देखिरहेका छैनौँ र जुन अहिले पछिल्लो समयमा अब बाँच्ने राम्रो पर्फर्मेन्स दिन सक्छ उसका गीतहरू चल्छन् गीत मात्रै मिठो स्वर भएर मात्रै पनि छ यतिखेर स्टेजमा हामी जान सकिन्छ भन्ने एउटा वातावरण छैन उसले स्टेजमा गएर दिने पर्फर्मेन्स र स्टुडियोमा गाउने तरिका अलिकति फरक नै हुन्छ तसर्थ एउटा स्टेज पर्फर्मेन्स स्टेजमा गएर आफ्नो राम्रो प्रस्तुति दिन सक्ने कलाकार अहिले पछिल्लो समयमा पनि अत्यन्त यो क्षेत्रबाट लाभान्वित भएर अगाडि बढिरहेको छ यो क्षेत्रमा अत्यन्त निर्भर भएर बाँचरका साथ अगाडि बढिरहेको अवस्था छ तसर्थ हामीले सर्वप्रथम त यो देखिएको विकृति जुन लोकसङ्गीतमा देखिएको हामी केही हदमा अगाडि बढ्न सक्छौँ नत्र भने हामी जुन स्टेज चल्ने कलाकारहरूलाई पछिल्लो समयमा बाँच्न सक्ने आधार बनेको छ स्टेज नचल्ने कलाकारहरूलाई अत्यन्तै अवस्था यो जुन सिआरबिटी प्रकरणले एउटा गीत बाबुपिया र त्यही पनि सही तरिकाबाट नचलिरहेको अवस्था छ तर यो जुन बाह्र रुपियाँ त्रिचालिस पैसा एउटा सिआरओबिटी मार्फत काटिने गरिन्छ तर यसको बढी मात्रमा सात रुपियाँ कति पैसा चाहिँ नेपाल टेलिकमले चाहिँ राख्ने गर्छ अरे 50 पर्सेन्टभन्दा बढी चाहिँ नेपाल टेलिकमले राख्ने गर्छ अब यसरी नेपाल टेलिकमले फिफ्टी पर्सेन्टभन्दा बढी पैसा राखिदिइसकेपछि त्यसलाई विभिन्न ठाउँमा विभाजन गर्दा कलाकारले एक रुपियाँ पाउँछ अरे अब यसलाई अलिकति कलाकारले बढी पैसा पाउनको लागि अब के गर्नुपर्ला यो हामीले पटक पटक आवाज उठाइरहेका छौँ अब नेपाल सरकारले नै यसलाई ध्यान दिएर केही निर्णय लिइदियो भने जस्तो कि नेपाल टेलिकमले एउटा लगानी गर्ने व्यक्तिहरू एकात्तर वर्ष नेपाल टेलिकमले फिफ्टी पर्सेन्टभन्दा बढी रकम नेपाल टेलिकमले राख्छ र त्यसबाट आएको फेरि कम्पनी जुन कम्पनीले बजारमा व्यवस्थापन गरिरहेको छ त्यो कम्पनीले खान्छ जुन सिआरबिटी दर्ता गरेको छ त्यो फेरि त्यो कम्पनीले खान्छ त्यो गर्दाखेरि कलाकारले पाउने भनेको एक रुपियाँ हो हामीले के गर्नुपर्छ भने नेपाल सरकारले नै यस विषयमा जुन सिआरबिटी र टिआरबिटीका कुराहरू छन् एउटा हरेक कुरामा समग्र रूपमा गीत सङ्गीतमा देखिएका विकृति विसङ्गतिहरू गीत सङ्गीतलाई र लोकसङ्गीतलाई अगाडि बढाउनको निम्ति के कस्ता निर्णय दिनुपर्छ भनेर नेपाल सरकारले अलिकति सोच बनाइदियो भने अलिकति सजिलो छ सा। र कलाकारहरूले पनि त्यसका निम्ति आवाज उठाउनु पर्ने आवश्यकता हामीले देखिरहेका छौँ म त के भन्छु भने यो सिआरबिटी र पिआइबिटी जस्तो कि हाम्रो छिमेकी राष्ट्रमा एकता अत्यन्तै चर्चित थियो त्यो सिआरबिटी र पिआरबिटीका कारणले जुन छिमेकी राष्ट्रको गीत सङ्गीतमा नै एउटा विकृति र विसङ्गति आएको कारणले त्यो प्रचलनलाई भारतले अन्त्य गरिदिएको थियो त्यस्तै गरेर सिआरबिटी र पिआइबिटी नेपालमा पनि आवश्यक छैन भन्छु म त किनकि यसबाट कलाकारले कुनै पनि फाइदा लिएर यति सुनेरतालाई के का भन्नु म विशेष गरेर के भन्छु भने जुन श्रोताहरू लोकसङ्गीतलाई अत्यन्तै माया गर्नुहुन्छ तपाईँहरूले वास्तविक लोकगीत भनेका के हुन् लोकगीतलाई राम्रोसँग चिनेर यहाँले माया गरिदिनु होला पछिल्लो समयमा लोकसङ्गीतको नाममा लोकगीतको नाममा धेरै खालका विकृति विसङ्गति आइरहेका छन् लोकसङ्गीतलाई नै भुलेर लोक नै भुलेर लो गीतहरू बजारमा आइरहेका छन् आधुनिक गीत हो कि लोकगीत हो चिन्न सकिकन त्यस्ता खालका तेस्रो लिङ्गी खालका गीतहरू बजारमा आइरहेका छन् यस्ता गीतहरूलाई यहाँले पनि बहिष्कार गरिदिनु होला वास्तवमा लोकसङ्गीतलाई लोक संस्कृतिलाई हामीले पकाइरहने हो भने हामीले हिजोमा हिजो रोधीमा गाउने गीतहरूलाई अझै पनि हामीले संरक्षण गर्नु आवश्यकता छ हिजो हाम्रा आमा बुवाहरूले गाउँघरमा मेलापातमा गाउने गीतहरूलाई अझै पनि संरक्षण गर्नुपर्ने आवश्यकता छ हामीले ती गीत सङ्गीतहरूलाई संरक्षण गर्न सकियो भने भोलिको भावी पुस्तालाई लोकसङ्गीत र हामी नेपाली यो संस्कृतिबाट आएका हौँ भनेर हामीले सजिलैसँग हस्तान्तरण गर्न सक्छौँ त्यसका निम्ति सबभन्दा बढी सचेत सबभन्दा बढी चनाखो श्रोताहरू भइदिनु होला यहाँहरूले वास्तविक लोकगीतलाई माया र नराम्रा लोकगीतलाई लोकसङ्गीतलाई यहाँले आफ्नैबाट तिरस्कार गरिदिनको निम्ति म अनुरोध गर्न चाहन्छु म पूर्ण अनुरोध गर्न चाहन्छु म एउटा लोकसङ्गीतको विद्यार्थी हो मेरा पनि धेरै कमी कमजोरी होला नि यस क्षेत्रमा जसरी मलाई विगतमा माया गरिदिनु भएको छ भोलिका दिनहरूमा पनि यहाँको सुझाव र सल्लाहका साथ म अगाडि बढ्न चाहन्छु यहाँहरूको सुझाव सल्लाह सुझा कम्ती अपरिहार रहनेछ हस्त आफ्नो व्यस्त समय हामीलाई दिनुभयो त्यसको लागि तपाईँलाई धन्यवाद छ यहाँलाई पनि धेरै धेरै धन्यवाद रेडियो अर्पण अन्तर्गत कार्यक्रम लोकधङ्कार सुन्नुभएका सबै श्रोताहरूलाई फेरि धन्यवाद दिन चाहन्छु र मलाई यो कार्यक्रममा निम्ति दिनुभयो भाइ सोमलाई धेरै धेरै जुन कार्यक्रम सञ्चालन गरिरहनु भएको छ यहाँलाई धेरै धेरै धन्यवाद लोक सङ्गीतको बारेमा दुई चारवटा कुराहरू भन्ने मौका दिनुभयो यहाँलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु धन्यवाद हवस् त उहाँ हुनुहुन्थ्यो चोलेन्द्र पौडेल राष्ट्रिय लोक तथा दोहरीरी गायक त्यसै गरी राष्ट्रिय लोकदोहरी प्रतिष्ठान गण्डकीका भूतपूर्व अध्यक्ष सँगसँगै राष्ट्रिय लोकदोहोहरी प्रतिष्ठान नेपालका सदस्य रहनुहुन्छ उहाँसँग कुराकानी गर्यौँ नेपाली सङ्गीत क्षेत्रको बारेमा विशेष त नेपाली सङ्गीत क्षेत्रमा पछिल्लो समयमा केही विकृति छ तिनै बारेमा रहेर समग्रमा आज हामी कुराकानी गऱ्यौँ चोलेन्द्र पौडेलसँग रेडियो अर्पण एक सय चार थुप्रो फाँस मेगास अर्पण सबैका लागि र इन्टरनेट अनलाइनमा रेडियो अर्पण पनि विश्वरोपण हामीलाई सुनेर रहनु भएको छ साथमागेरव सल्लाह प्रतिक्रिया छन् पाँच त्रिसठी तिन सय बत्तीसँग तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ र आजको अतिथि कलाकार सुनेन्द्र पौडेललाई विशेष आभार प्रकट गर्दै प्राविधिक मित्र रिजन प्रति आभार प्रकट गर्दै प्रस्तुतिबाट सोम विधा नमस्कार औषधीमा दिदी बहिनी भएका छौ जम्मा लक्षा कति बस्छौ नचम्म औषधीमा दिदी बहिनी भएका छौ जम्मा लक्षा कति बस्छ नचम्म नच नछ नी कान्छे न त नछ निरो नाच नछ अनुतेनी गान्छी लाउना थलाउछ नि रंग छैन मेरो दाँत वेनौना थलाउछ नि रंग छैन मेरो दाँत पालो छ नचना छ नचना छ नि गक्षङ्ग नाचना छ भन्छौनि गन्छ गाउन थ नछानी रङ्ग छै राम मेरो ढङ्ग नी रङ्गा छै रा Oh, my God.